भएको छ अब सबैलाई बार्नु पर्छ एकदम वेल तपाईँ पनि आउन सक्नुहुन्छ फेरि पनि भन्छौँ नम्बर शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अन्य शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा टेलिफोन नम्बर हुँदै हामी समक्ष प्रत्यक्ष कुराकानी गर्नको लागि रमाइलो कुराकानी हुने गर्दछ जस्ट फर इन्जोयमा मात्र रमाइलोको लागि आउन सक्नुहुन्छ र आफ्नो जनप्रिय जनमाझमा कुनै सङ्घलाई डेडिकेट गर्नु पनि सक्नुहुन्छ वेल आउँदै गर्नुहोला यति बेला भने कार्यक्रम जस्ट फर इन्जोयमा फर्स्ट सङ्ग राख्दछु कान्छी म ट्याङट्याङ रिमेक सङ्ग dream म च्याङट्याङ रिमेक भर्सन राखेँ तपाईँको लागि कस्तो लागिराखेको छ अनि यस्तै सङ्घहरू डेडिकेट गर्न चाहनुहुन्छ भने अनि एउटा टपिक रमाइलो टपिकमा कुराकानी गर्न चाहनुहुन्छ भने आउनुहोस् डायल गर्नुहोस् शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच तिन सय पाँच त्रिसठी तिन Anyway, so, गो रेडी साथी वेलकम आज भोलि निलम जी दाइले म राजन, <laughs> राजन चाहिँ मेरो नाम अनि नि त हामी बोली कस्तो अनि ओके ओके आइरहेको छ कि बेरा बेरा हराउँदै हुनुन् थे म भन्न खोज्दै थिए हराएको निलम हो कि राजन हो भनेर चाहिँ यहाँ प्रश्न बाध्छ किन निलम हैन निलम त रहुनी कुरै छैन नि निलन त दिनदिनै हो हैन भोलु म त्यति छोरो उपस्थित हुन्छ होला तर निलम को उपस्थिती धेरै हुन्छ है अनि निलम हजुर हो कि हो साँचै हो गुले नाडेको सर है हजुर अनि हाम्रो राजन दाइको खबर चाहिँ के छ एकदम ठीक भल छैन रहे काठमाडौँबाट कैले फरक गर्नु भयो हजुर म त फर्केको कानु बिरामी भए कि मलाई शारीरिक स्वास्थ्यलाई अलिक ठिक भयो होइन मजाले घरमा छु नि त यस्तो भन्न पाइन्छ होइन त्यो त आफैमा भर पर्ने कुरा हो नि होइन सोल्चिनीहरूको फोटोको एल्बमै लिएर आउनु होला है राजनलाई फर्काइ फर्काई देखाइदिनु पर्छ त्यो मलाई पूर्वतिरको चाहिँ त्यताको मान्छेहरूले बोल्ने लवज हुन्छ नि त्यो निकै मधुर लाग्छ मिठो लाग्छ जति बोल्छ नि त्यति सुनिरहेको छ निल तपाईँहरूको बोल्ने होइन होइन यहाँ सुन्नु न तपाईँलाई एउटा कुरा भन्छ है हाम्रो राजन भाइलाई चाहिँ के भने नि पूर्वतिर म पनि पूर्व पश्चिम धेरै ठाउँ बसेँ होइन मैले तपाईँले अहिले भन्नुभयो जब कि मैले म पश्चिमतिर बस्दा पनि उहाँहरूले भन्नुहुन्थ्यो म कसमा अब कोहीसँग बोली हाल्नु तपाईँहरूको पूर्वतिरको बोलीहरू अलिक कस्तो अलिक फरक पर्छ अन्त भन्दा धेरै मिठो हुन्छ भनेर भन्नुहुन्थ्यो क्या अनि तपाईँले सम्झाउनु भयो कस्तो अर्कै लाग्यो क्या तर तपाईँको आवाज हामीसँगै मिल्छ है यतैको मान्छेहरू पूर्वेली छोल्टिनहरू छ भक्क पानी छ नि बाँकी हो कि कता जानुभयो परीक्षा दिदीहरू हुनुहुन्छ म दर्शक दिदीको आज बिदा हो नि त ए आज बिदा हो हामी छौ नि त हामी छौ भन्नु नि छ नि तपाईहरुमा आज यत्रो मजलले कुरा गर्न पाइरहेको छ कति नै खुसी छ के म फेरी तपाई तपाई किन खुसी हुनुहुन्छ र म त्यति खुसी भएको छु आज फेरि निलम जी सँग बोल्न पाएको छु म त एकदम खुसी नि अ हो थाहा ओके त्यसो आज टॉपिक्स तर्फ प्रविश गरौँ है हामी छैही कुरा गर्न गराउनु एकदम फन्नी खालै छ है एकदम फन्नी तपाईँ पुरा खेतमा पानी लगाउन जाँदा जाँदै जान कि त्यहाँनिर छेउमा कुलोमा भयङ्कर ठुलो तपाईँलाई एकदम गजबको माछा देख्नुभयो त्यो माछा देखेपछि तपाईँले त्यसलाई समात्न झ्याप्प हाम फाल्नु भयो माछा समात्न सकिएन ज्यानैभरि हिलै हिलो त्यो कुलोको पानी पनि साह्रै फोहोर अब त्यो पानीले धुनेक नधुने त्यतिकै हिलै हिलो भएर घर आउने कि त्यो फोहोर पानीले धोएर आउने होइन अब फोरै भए पनि अलिकति केही चाहिँ हिलो पखालेर घर आउँदाखेरि फोर त भइ त हालौँ होइन अनि त्यसलाई अलिकति सफा गरेर माछा सायद चिया पसलमा लिएर आउँदा झन् रमाइलो हुन्थ्यो होला कि भन्नु पूर्वतिर है अनि राजाले त पश्चिमतिर पूर्वेली सोल्टिनीहरू राजनको लागि फुत्ता फुत्क्यो भने अघेरी कुरो भीस, जी जे दाउछ। गरेको हो नि ति के भन्दै हुनुहुन्छ हजुरहरूलाई सुनि न म चितवन हुँदै काठमाडौँ आउँछु चितवन म सात गते आठ गते चितवन आइपुग्ने काठमाडौँ हजुर सर्वप्रथम हाम्रो अनि मेरो साथीहरू हुनुहुन्छ निरु बहिनी निशा तामाङ थियो अलिअलि उहाँको अब भनौँ न मेन्टलीमा अलिकति टेन्सन भइरहेको भन्ने महसुस सुनिरहेको थिएँ मैले कता उहाँलाई टेन्सन नलिनु होला भन्थ्यो होइन अनि राजन दाई के दिल गुरुङ भन्ने सानो गुरुङ भन्ने हुन्छ उहाँले एकदम सुनिरहनु भएको होला चौधरी उमा बानिया गोमा राई मगर ज्योति मगर अङ्किता नेपानी अन्जना सापुटा नम्रता अस्मिता चौधरी सलिना अनि मिरा गुरुङ अनि मिरा भन्ने एकदम मिस गरेको छु अनि दादा सुन्नु न बेस्ट फ्रेन्ड पङ भण्डारी धनकुटामै हुनुहुन्छ उहाँसँग मेरो दुई सौ दुई सय दिनमा अनि भरत साई हुनुहुन्छ शक्तिखोरमा उहाँले सुनिरहनु भएको उहाँलाई एकदम मिस गरेको छु अनि मनोज भुजेल धर्म दीपक सुदन पृथ्वी अनि मेरो भरको भाइ विकास कार्की अनि मेरो प्यार एकदम ानु गरेकोले जति पनिलम अधिकारी है <laughs> सम्झिरहेको थियो <laughs> सन्चय भनेको किन नबोधेको गाँदैन कस्तो को बोल्नुभयो भन्नुहोस् त तपाईँको नामै कस्तो नबुझ्ने कुनै हाँचेको हाँचै गर्नु भइच र हो गाँचे मलाई धरी हाँसो लाग्यो अँ तपाईँको नाम स्पष्ट आएको छैन फेरि भनिदिनुहोस् न एकपल्ट सन्चो हुनुहुन्छ अनि कहाँदेखि हो हाम्रो सौरा चौबाट बोल्नु भएको के होइन र अनि खानासाना खानु भयो त भनिदिनु सबै कुरो भनिदिनु मतलब आजभोलि के गर्दै हुनुहुन्छ हाम्रो राजनले फेरि बिच बन प्याच बोलियो कहाँ चाहिँ किन बोलेको राजन तपाईंले भनेको कुरो सक्न देऊ न बाबु हे भगवान हेलो गुड इदिन छोजी अ के गर्दै हुनुहुन्छ आज भोली त्यति केही बस्ने अनि खान आ, <laughs> <आगे थीगे साँ। laughs> okay, खान भयो अ कसरी केसु त हल्का भयो ओ ठीक छ ओके अनि खान पिन सबै डम डम भयो ल अनि ए अ भइसक्यो भाइसक्यो हैन म त म त देख्न पाएको छैन हो माछा मार्न एउटा चुर्किला छ कि त्यो चुडकिलाको उत्तर चाहिँ एउटा खेतको हालीमा चाहिँ ठुलो माछा भेटिएछ बुझ्नु हो त्यो माछालाई झम्टिनु तपाईँ झ्याम्मा झम्टिनु भएछ कि साँधी अब घर घर गएर पकाएर खानुभयो कि शरीरलाई अलिक कमजोरी भएको बेला माछा खाएर शरीर बलियो बनाउनु पर्छ भनेर माछालाई झ्याम्मा झम्टिँदाखेरि तपाईँ खेताभरिपर हिल्लै हिल्लनु भएछ तर माछा फुस्किन्छ के अरे हुन्छ कि होइन त्यसपछि माछा चाहिँ फुत्केछ तलतिर अल्टी कुलोमा चाहिँ एकदमै फोहोर पानी आएको रहेछ अब त्यो यलोला त्यो पानीले पखाल्ने कि नपखाल्ने त्यो यलो यलो हुनुभाछ अर्को फेरि फोड पानी पनि आको छ त्यो फोड पानीले त तपाईले यलो पखाल्नुहुन्छ कि पखाल्नुहुन्न त्यो फोड भएन म अलिअलि त्यो यलो लागेको चाहिँ पखाल्छु हैन पुरै स्नान चाहिँ <laughs> गरिदैन अलिअलि मात्र पखाल्छु अलिअलि मात्र अब थोरै खाए पनि 20 धेरै खाए पनि 20 होइन र मलाई त हाँसो लगाएर आउँछ हो ब गछु नि وين डेडिकेट गर्न सक्नुहुन्छ क्नु भएको छ नम्बर जिरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन्ड फाइभ सिक्स थ्री थ्रीको लाइन खोला इन्जोय गरिरहेका छौँ एउटा गीत सुन्छौँ गीतपछि मेकमा जान्छु ब्रेकपछि आउँछ होइन जेलको लागि यो मिठो सुमधुर सङ्गीत तपाईँको लागि लाग्यो माया नभए बोलाउँदैन माया कहिले खेल हुँदैन र अर्को मायाले मञ्च हुँदैन सिकेर मान्नेछु गल्तीलाई दोहोऱ्याउन नत्र म माया हामी <laughs>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 केसो भने नि हेर राजन बाबु होइन यो जिन्दगी भन्ने कुरो पनि यस्तै रहेछ कि होइन ल है साथीहरू तपाईँलाई यो छोटो बिरुवा पनि सुहाएको छु है आज हामी अनि तिनजना आउँछौँ है एकतिर राजन एकतिर सोम र अर्कोतिर र तपाईँसँग मिठो कुराकानी पनि हामी गरिरहेका छौँ हेलो कता <laughs> <आजू साँण चाही। laughs> <laughs> हो आज घरमै हो, हो। सोमको हजुर रो ज्यामी रे ज्यामी रे अनि ज्यामी रे बाट बोल्ने मान्छे चाहिँ को होला राधा कुमार राधा सन्जई सन्जई ए बाबा अनि के सो खानु भयो भइसक्यो दादा भइस है कति खाउनु भयो त नि कति गते भनेर साड्दैन साड्दैन छैन है अनि अरु के के भइराछ त नि अनि राधाको श्याम खता गयो त नि राम साँच्चै कता होला है कता राधाको श्याम खै भनेर सोद्धाखेरि पनि लजाउनी भाइ नि त दादा कहीँ न कहीँ त होला नि होइन होला हो र छ भन्ने सुनेको थिएँ मैले त तपाईको लागि पनि त्यही टपिक सुनिराख्नु भएको छ हाम्रो प्रोग्राम तपाईँ के खेतोमा पानी लाउनु जानु भएछ अनि त्यसपछि तपाईँले एक खेतको डालीमा ठुलो माछु देखेर कि झ्याप्पा सार्नको लागि हाम्रो चाहिँ घिचोको गलामा गएर पुरा हिलै हिलै हुनु भएछु त्यसपछि तलतिर कुलामा अर्को फेरि फोर पानी आएछ <laughs> अब त्यो समयमा तपाईँ कि राधा कि राधा अब तपाईँले त्यो हिलो पखाल्नुहुन्छ कि पखाल्नुहुन्न तँ भरपोर पानीले भनेर सोध्न खोजिहाल्छ खाल्नेर अगाडि बढ्ने होइन राम्रै भएर हिँड्ने होला नि होइन ओके okay. राजा जी हजुर अगेसल खबर सब भयो कि छैन है सब अब लास्ट डे डीडिकेशन आके डीडिकेशन गर्न नसमारे आके कसलाई सम्झनुहुन्छ तपाई दुई जना दादालाई थ्यांक यू भेरी मच थ्यांक यू थ्यांक यू थान्कु मिसेनमा रन भएको दादाको लागि वहाको तर्फबाट पनि धन्यवाद अनि मलाई राधा कुमार भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि अस्तो अहिले बिदामा आक्सु नमस्कार नमस्ते यति बेलाटेन तपाईँलाई सम्झिनु भएको स्वादीहरूको लागि एउटा सङ्घ छाड्छौ जुन सङ्घ रहेको छ मेजर कि कान्छोरे <त्ति> बैसर की कंछी छोरी वा, क्या रमरी की मनपडी बैसर्गी क्या रमरी की बैसर्गी जे को, कांची को, जजल को लेनी मेरो दिल ठी घमंडी रही आली, कांची रसी। क्या रामरी की छोरी चिची चैता घुड़क हेरदा कंछी लाई लञ्चु माता वाह क्या रामरी कुसि रामरी रोइजोनो नेयागी मेजरकी कान्जीचोरी हैन मेजरकी कान्जीचोरी रामरी रोइजोनित ओ बन्दियारी बारी पाइलेला है होस मबो भने हामी प्रोग्राम सस फर इन्स्रोको लास्ट लास्टमा हि सकेका छौ ओस अब हुने कार्यक्रम बारे बिदुमाको बोल्छौ सुनै साथ दिन बुधमाला थ्यांक यू सा है र फोन गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि थ्याङ्कयू भेरी मच र फोन ट्राई गर्नुहुने तपाईँलाई पनि थ्याङ्कयू भेरी मच र केही बेरपछि बाड़ी समाचार सुन्न सक्नुहुन्छ त्यसपछि नन स्टप बलिउड र एक बजे हर्पणको खबर हर्पण खबर त्यसपछि पनि आउँदैछ हर्पणको चौतारी तपाईँले भन्नुपर्छ भन्ने हामीलाई अनि यतिन्जेलसम्म रेडियो फर 104.5 मेगाहर्ज लाई ट्यून गरेर अनि इन्टरनेट अनलाइन www.radioarfon.com लाई लगन गरेर सुनेर सात दिन भयो सुनेर सात दिन हुने तपाई सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिनुजान्छु अनि हामी त्यसपछि चाहिँ अब कन्ट्रोल रुमबाट टेक्निकली सपोर्ट गरिदिनु हुने टेक्नीशियन पार्टनर विष्णु श्रेष्ठ लापुनी रुदे देखि नै थ्यांक यू भेरी मच भन्दै हुकी हजुरहरुले कार्यक्रममा थु रजन सुन सबै एकै साथ बिदा मागछु नमस्ते तपाईँको बाके पल्स भाहोस् सु मन रान्छ चिसो चिसो भामा Hold on. तिमीले तिमीले झाल बाटोमीले झाझ जा कुखाउँदछ आधि रातमा यो मन तिमीलाई नै खोज्दछु रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट होइन हजुर निराश देख्दैछु नि